नचर काली नचर काले कमरा मर्काएर हजाले त्यसरी होइन त्यसरी होइन बगलुङ्गे कालीलाई नचाउँछु मजाले बगलुङ्गे कालीलाई नचाउँछु मजाले बगलुङ्गे कालीलाई नचाउँछु मजाले त्यसरी होइन त्यो चाउछु मजाले नचाउँछु मजाले शिखर काली काली खतरा छ नजु मेरो होइन त्यसरी होइन अग्लुङ्गे कालीलाई नचाउँछु मजाले अग्लुङ्गे कालीलाई नचाउँछु काली अग्लुङ्गे कालीलाई नचाउँछु जाले लुए गाह्रै चाहिँ अग्लुङ्गे कालीलाईचाउँछु मजाले अग्लुङ्गे कालीलाईचाउँछु मजाले कालीलाई नचाउँछु मजाले त अग्लुङ्गे कालीलाई नचाउँछु मजाले अग्लुङ्गे कालीलाई नचाउँछु मजाले कालीलाई नचाउँछु मजाले I love you. खिस काली खपिस काली हस्ता हेर त बगलुङ्गे कालीलाई नचाउँछु मजाले बगलुङ्गे कालीलाई नचाउँछु मजाले बगलुङ्गे कालीलाई नचाउँछु मजाले यसरी गडी लै न जाऊ छु मजाले भई भई भलुङे काली लै न जाऊ छु मजाले लैनौ भल्लन लैनौ भल्लन लेति हो मले निकन छैन हो कम छैन हो गोरखाली काले नि हसाउ छु मजाले ए सारी भैन ए सारी भैन भई काले पहिरो त सु <laughs>